कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियोगल को टेलीफ एम एक सौ दुई प्रचार मेगाहर्च बा प्रत्येक साताको को बेलुका छत्तीस बजे पुनः प्रसारण शनिवार बेलुका पांचतीस बजे होने गद गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाडियोसँगै इन्टरनेट अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकुट एफएम डट कम र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 ला चल्यो, चल्यो तिम्रो घरमा मेरी छोरी भन्छ चलेन तिम्रो घरमा मेरी छोरी भन्छे चलेन किन मान्छे चलेन तिम्रो घरमा मेरी छोरी भान्छे चलेन तिम्रो घरमा मेरी छोरी भन्छे चलेन किन सम्झेने मान्छे चले लेन तिम्रो घरमा मेरी छोरी भान्से चलेन She's a lady now साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ परिवर्तन सम्वादमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर केही समय अगाडि वैदेशिक रोजगारीबाट फर्केर स्वदेश आउनुभएका र हाल भने घलकुट नगरपालिका वार्ड नम्बर तिनमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका ज्ञान गलामीसँग कुराकानी गर्ने जमर्को गरेका छौँ विशेष गरी उहाँसँग रहेर हामीले वैदेशिक रोजगार लाग्दै गर्दाका अनुभव उहाँले भोग्नुभएका समस्या वैदेशिक रोजगार छोड्नुको कारण र स्वदेशमा काम गर्दै गर्दाका अनुभव के कस्ता समस्या लगायतका विषयमा कुराकानी गर्नेछौ अब लाग उहाँसँग गरिएको कुराकानी ज्ञानजी तपाईँलाई कार्यक्रममा स्वागत छ हजुर नमस्कार के गर्दै हुनुहुन्छ आजभोलि आज भोड़ी होटल होटल व्यवसाय कैसे समय भो हज होटल व्यवसाय सुरू कर लगे होटल व्यवसाय लगे तीन वर्ष भीन वर्ष जी भ्यवसाय सुरू कर भांदा पे तुम्हे मैले सर पहिला अब नेपालमै अब होटल लाइनमा काम गरियो होटल लाइनमा काम गरेपछि एक दुई पैसा कमाइयो एक दुई पैसा कमाइसकेपछि विदेश जाऊँ भन्ने सोच भयो विदेश गइयो तिन वर्ष बसियो सर अब तिन वर्ष बस्दा पनि अब अर्काको झुलामी गरियो सर विदेशमा भन्दा स्वदेशमा केही गरम भनेर आएको छ अब अरू मलाई राम्रो भइरहेको तिन वर्ष भएको होटल चलाएको सर नेपालमा कुन ठाउँमा सिक्नुभयो हजुरले यो होटल सम्बन्धी काम पोखरा सिपी ढुङ्गा सर कति वर्ष नेपालमै गर्नुभयो पाँच वर्ष सर पाँच वर्ष विदेशमा चाहिँ तपाईँ कुन ठाउँ जानुभयो मलेसिया मलेसिया गएर कति वर्ष गर्नुभयो तिन वर्ष सर के काम गर्नुहुन्थ्यो मलेसियामा म कम्पनीमा सर त्यो कम्पनीको गाडीको सिटहरू बन्ने अनि त्यसपछि तपाईँको अन्य धेरै थोरी थोरै सामान बन्थ्यो सर हजुर प्लास्टिकको कम्पनीहरू कति घन्टा जति काम गर्नुहुन्थ्यो मेरो बेसी आठ घन्टा थियो ओभर कहिले पाँच घन्टा कहिले तिन घन्टा हुन्थ्यो सर हजुर त्यसपछि चाहिँ तिन वर्ष विदेशमा बसे पछाडि चाहिँ तपाईँलाई विदेश जान मन लागेन लागेन सर केही स्वदेशमै केही गरौँ अर्काको घुमा विदेश दुःख गर्ने जति अब नेपालमा पनि गरे भने केही हुन्छ अब फ्यामिलीहरूसँग सँगै बस्न घरपरिवारसँग सँगै बस्नु अब छिमेकी भयो दाजुभाइ भयो नेपालमै केही गर्नुपर्छ भन्ने मेरो सोच भयो सर हजुर स्वदेशमा आइसके पछाडि चाहिँ हजुरले होटल व्यवसाय नै सञ्चालन गरेर बस्छु भन्ने विचार गराउनु भयो हजुर होइन सर म सर्वप्रथम तपाईँले मैले बुङ्गुर फर्म खोलेँ सर बुङ्गुर फर्म लगभग दुई वर्ष जति चलाए सर राम्रै थियो हजुर अलि मलाई दुःख पनि दुःख भयो सर त्यही भएर होटल प्लस होटल पनि खोलेँ त्यसपछि बुङ्गुर फर्मलाई छोड्दै गएपछि मैले होटलतिर नियमित दिइरहेको छु सर बङ्गुर फर्म चाहिँ हजुरले के कारणले छोड्नु भयो समस्या भएर अथवा के भयो समस्या भन्दा नि सर म एक्लै भएँ सर एक्लै हुनाले एक्लै भएको कारणले गर्दा अलि नसक्ने भयो टाइम नमिल्ने भयो सर त्यसैले गर्दा मैले छोडेँ सर हजुर विदेशबाट फर्केर आइसके पछाडि तपाईँले बङ्गुर फर्म पनि सञ्चालन गर्नुभयो हजुर बङ्गुर फर्म सञ्चालन गर्दै गर्दा चाहिँ कस्ता समस्याहरू भोग्नुभयो हजुरले ठिकै थियो समस्या केही थिएन सर आम्दानी पनि राम्रै थियो जस विदेशभन्दा अब थोरै टाइममा अब छिटो थोरै लगानीमा राम्रो पनि भइरहेको रा सर छोटो टाइममा अब होइन विदेशमा अब आठै घन्टा दिनुपर्छ भने बङ्गुर फर्ममा आठ घन्टा दिनु पर्थेन सर बिहान बेलुका दिइन्थ्यो हाम्रो दिउँसोको खाली टाइममा हामीले केही गर्न सकिन्थ्यो सर अब खाली टाइममा त्यो पनि हो सर त्यसपछि प्लस अब केही गर्नुपर्छ भन्ने भयो सर अलि रेस्टुरेन्ट खोले सर रेस्टुरेन्ट खोलिसकेपछि अब अलि कामलाई मलाई अलि गरि नै भयो सर त्यही भएर त्यसरी बुङ्गुर फर्म छोडेको सर हजुर भङ्गुर फर्म छोडे पछाडि चाहिँ रेस्टुरेन्ट खोल्नु भयो हजुर सर यो रेस्टुरेन्टमा चाहिँ हजुर सन्तुष्ट हुनुहुन्छ एकदम सर सन्तुष्ट छु अब फ्यामिलीसँग सँगैसम्म अब दुईजना उस्ताजहरू हुनुहुन्छ काम उहाँहरूलाई पुगिरह सन्तुष्ट छ सर तपाईँले यो वैदेशिक रोजगारमा गइसके पछाडि विदेशमा गर्ने काम अनि यहाँ स्वदेशमा बसेर गर्दै गर्दाखेरिको कामलाई चाहिँ तुलना गर्दा चाहिँ कसरी गर्नुहुन्छ हजुरले मैले त्यो गर्नुभन्दा नि अब उहाँ विदेशमा अब तपाईँको अब दुःख बिमार भए पनि काम उनलाई ड्युटी दिनै परो सर आफै चाहिँ अहिले नेपालमा दुःख बिमार भएर रेस्ट गर्न पाइयो आनन्दले घर बस्न पाइयो अब उहाँ त अब विदेशमा अब तपाईँको अब ग्रामीण भए पनि अब नभए पनि उनीहरूलाई ड्युटी दिनै पर्यो सर हजुर स्वदेशमा चाहिँ आफूले अनुसार काम गर्न पाइन्छ पछिल्लो समय यो गलकोट बजारमा हेर्ने भने पनि यो रेस्टुरेन्ट अनि होटलहरू धेरै नै रहेका छन् यो धेरै रहँदै गर्दा पनि तपाईँले यो होटल व्यवसाय नै सञ्चालन गर्छु भन्नुको कारण चाहिँ के हो त्यो छ सर मसँग अनुभव छ म चाहिँ किनकि पाँच वर्ष यसमा कार्यरत पनि गरेको सर त्यसो मलाई अनुभव छ अनुभव भएपछि अब यसमै काम सिफ्ट छ मैले यही काम गर्न जानेछु यही काम गर्नुपर्छ भन्ने ढाल्नुपर्छ पहिलैबाट हजुरले सिप पनि सिक्नु भएको थियो त्यसै कारणले गर्दा पनि सिपको सदुपयोग गर्नुभयो सिप सिके पछाडि चाहिँ काम गर्न चाहिँ कतिको सजिलो हुँदो रहेछ अथवा सिप नसिक्दै गर्दा अनि सिप सिके पछाडिको चाहिँ अनुभव कस्तो रह्यो हजुरको सिप सिक्यो भने सर सजिलो नै छ सिप सिकेन भने अब आफूलाई अनुभव छैन त भनेपछि होटल रेस्टुरेन्ट चलाउनलाई गाह्रै छ सर तपाईँलाई चाहिँ यो भनौँ न एक हिसाबले भन्दाखेरि चाहिँ हरेक पेसा गर्ने व्यक्तिहरूलाई चाहिँ समाजले हरेक दृष्टिकोणले हेर्ने गर्दछ तपाईँलाई त यो होटल व्यवसाय सञ्चालन गरेर बस्दै राख्दा चाहिँ तपाईँलाई कस्तो दृष्टिकोणले हेरेको अनुभव पाउनुभएको छ अब दृष्टिकोणले नराम्रो नै सोच्छन् सोध्नेले अब अब यस्तो गर फला सोचाइ हुन्छ सर आफ्नो अगाडि काम बढाउँदै जाने सर अब त्यो अरूले यसो भन उसो भनौँ त्यो चाहिँ दिमाग पनि नराख्नेछ नराम्रो दृष्टिकोणले पनि हेर्ने गर्नुहुन्छ एकदम हेर्छ तपाईँको विचारमा चाहिँ अहिले चाहिँ नेपालमा भनौँ र नेपालका धेरै युवाहरू चाहिँ वैदेशिक रोजगारीमा विदेश चाहिँ धेरै पलायन भएको अवस्था पनि छ थोरै मात्र युवाहरू चाहिँ नेपालमै केही गरौँ भन्ने धारणा राखेर चाहिँ यहीँ केही गर्नुभएको छ व्यवसाय गरेर बस्नुभएको छ तपाईँलाई के लाग्छ नेपालमा पनि केही गरेर केही गर्न सकिन्छ आफ्नो परिवार यहीँ बसेर पनि पाल्न सकिन्छ भन्ने धारणा लाग्छ कि तपाईँलाई के लाग्छ यस्तो सर अब नेपालमै केही गरौँ भनी सर जति पनि छ पहिलो कुरो गर्न सक्नु अब नेपाल मा किनकि अब नेपाली दाजुभाइहरूले नेपालमा गर्न चाहन्नन् गर्ने नेपालको विदेशको दु ख नेपालमै गर्ने जति पनि छ सर तर त्यो ते दु गर्न चाहन्नन् उनीहरूले अब किनकि उनीहरू विदेश छिरिसकेपछि विदेश छिरेपछि उहाँहरूलाई थाहा हुन्छ त्यही भएर विदेश प्रायः विदेशबाट फर्किएकोले नेपालमा केही गर्छ हुँदैछ सर पछिल्लो समय चाहिँ विदेशबाट फर्केका धेरै युवाहरू चाहिँ नेपालमा केही गरेको देखेको पनि छ देखे सर पनि सा, गर्छन् उनीहरूले दुःख भोगेर आइसकेका हुन्छन् केही के गर्नुपर्छ गलकोटकै क्षेत्रमा धेरै नै छन् होटल व्यवसाय तपाईँ हामीलाई थाहा भएकै कुरा हो एक हिसाबले भन्दा चाहिँ प्रतिस्पर्धात्मक बजार रहेको पनि छ यो होटल व्यवसाय यो प्रतिस्पर्धाको यो बजारमा चाहिँ तपाईँले यो होटल व्यवसाय सञ्चालन गर्दै गर्दा चाहिँ कतिको सहज भएको छ सर उसले भन्दा के कम हुन्छ सर आफूले राम्रो फेसिलिटी राम्रो अब राम्रोसँग सरसफाइ गर्नुपऱ्यो राम्रोसँग अब कस्टमरलाई कसरी हुन्छ होइन आकर्षितमा उस गर्न सक्नु पर्यो ल्याउन सक्नु पर्यो सर त्यो चल्छ सर तपाईँकोमा चाहिँ के के बनाउँदै आउनु भएको छ होटलमा विशेष गरेर होटलमा हाम्रोमा सर धेरै आइटमहरू छ सर अब मेनु नै हेर्नुपर्छ सर मेनुमा छ लगभग मोमो चाउमिन अब होइन मोमो चाउमिन थुक्पा भए अब चिकन चिल्ली भए तन्दुर भए सर तन्दुर रोटी भए तन्दुर नान भए सर धेरै छ सर करिहरू विशेष गरेर तपाईँको घर चाहिँ मेरो घर काँडे बास थाल्नुभयो हजुर सर हजुर गाउँमा बसेर चाहिँ गर्ने कुनै योजना चाहिँ बनाउनु भएन हजुर हजुर सर गाउँमा बस्ने योजना अलिक भएन सर अब गाउँ पनि अलग सानै छ सर अब त्यही हो सर अब बिहान बेलुका गरेर खानालाई पुग्छ सर अब पछि बिहान है हजुर हेर्दाखेरि खासै छैन सर तपाईँ अब भोलिको योजना कस्तो छ तपाईँको विशेष गरी होटल व्यवसायलाई चाहिँ कसरी अगाडि बढाउने भन्ने योजना बनाउनु भएको छ हो सर होटल व्यवसायले अब कसरी हुन्छ म्यानेजमेन्ट गर्नेछ कसरी हुन्छ होइन सर तपाईँको अब राम्रै चल्दै जानु पर्यो सरसफाइ गर्नु पर्यो सरसफाइलाई ध्यान गर्नु पर्यो अब कस्टमर कसरी आउँछ कासो पानी चिसो पानी होइन के खानुहुन्छ उहाँलाई राम्रोसँग सोध्ने हजुर नै हो सर हजुर विशेष गरी यो गलकोट नगरपालिकाबाट चाहिँ होटल व्यवसायहरूलाई चाहिँ के कस्तो सूचना भनौँ न एक हिसाबले भन्दा चाहिँ यो सरसफाइको अनि यो खानेकुराहरूको चाहिँ गुणस्तरीयतामा के कस्तो सुझाव चाहिँ दिनुभएको छ हजुरहरूलाई सुझाव त अब त्यही हो सर अब किनकि अब फ्रेस खानाहरू दिनु सर फ्रेस खाना अब भएन भने अब कस्टमर ले पनि एकचोटि खायो भने अर्कोचोटि फर्केर आउँदैनन् सर हजुर किनकि कस्टमरलाई पनि आफ्नो बनाउनलाई धेरै समय लाग्छ सर जसरी हुन्छ फ्रेस राख्ने त्यही नै हो सर तपाईँले यो व्यवसाय सञ्चालन गर्दै गर्दा चाहिँ के कस्ता चुनौतीहरू भनौँ वा समस्याहरू भोग्नु भएको छ समस्या त त्यही हो सर अब लगभग समस्या त अब मलाई छैन नै सर अब लगभग अब दुईजना स्टाफ पनि हुनुहुन्छ उहाँहरूलाई काम पनि पुगिरहेछ समस्या त्यति छैन सर मलाई कहिलेकाहीँ कुनै केही चिजको अभाव भएको अनुभव गर्नुभएको छ कि छैन हो सर अभाव त हुन्छ अब लकडाउन नै थियो सर यत्रो अब पाँच छ महिना सात महिना भइसक्यो लकडाउन सामान आउँथेन सर अब यो गोलकोटको भेज तरकारी सामानहरूले अलि नपुग्दा अब अभाव त अभाव नै हुन्छ सर हजुर जो सुकुम थुकुम चलिरह सर हजुर लकडाउनको बेलामा चाहिँ के गर्नुभयो हजुरले लकडाउनमा सर हामी लगभग दुई तिन महिना गाउँतिर बस्यो त्यसपछि बिस्तारै बिस्तारै खुल्न थाल्यो सर हजुर त्यसपछि बिस्तारै बिस्तारै बिस्तार चलाउँदै गइयो सर अहिलेसम्म ठिकै छ सर अहिलेको माहौल चाहिँ कस्तो छ पहिलाको लकडाउन नहुँदै त्योभन्दा कम त छ सर अहिले राम्रै छ सर तिन वर्षको यो अनुभव भइसक्यो हजुरको यो व्यवसाय सञ्चालन गरेको एकदम सर तिन हजुर भइसक्यो तिन वर्षको अनुभवमा चाहिँ पहिला धेरै ग्राहक आएको पाउनुभयो कि हजुरले चाहिँ अहिले चाहिँ कस्तो छ अहिले आएको पाउनुभन्दा अब अहिले जस राम्रै छ सर अब लकडाउनभन्दा पहिला जस अहिले राम्रै छ सर हजुर जस लकडाउन भयो भने जस राम्रै छ सर अब त्यति नराम्रो भन्न मिल्दैन सर हजुर विशेष गरेर तपाईँहरूले यो बनाउने खानेकुराहरूको चाहिँ मूल्य निर्धारण चाहिँ कसरी गर्ने गर्नुहुन्छ कुनै होटलमा चाहिँ सस्तो भन्ने कुनैमा चाहिँ महँगो हुने भनेर पनि ग्राहकहरू आउने नआउने भन्ने पनि हुन्छ क्वान्टिटी भन्छ सर अब कसरी दिने त हजुर अब त्यसलाई भन्छ अब थोरै धेरै होइन कसरी राम्रो सफा सुग्गर त्यही हो सर अब कसैले सस्तोमा दिन्छ कसैले महँगोमा दिन्छन् त्यो क्वान्टिटी हेर्नुपर्छ होटेल व्यवसायभन्दा अरू गर्ने सोच बनाउनु भएको छ कि छैन सरटल व्यवसाय मात्रै अगाडि बढाउने होटललाई अझै अगाडि बढाउने कसरी हुन्छ के गर्नुहुन्छ अगाडि नै बढाउने हजुर घर परिवारबाट कतिको सहयोग पाउनु भएको छ घर परिवारबाट अब मेरो बाबा मम्मी हुनुहुन्न जस अब मेरो दाई हुनुहुन्छ किसान बहादुर गलामी भाउजू कुमारी गलामी भाँडा छ उहाँ मैले सहयोग घरबाट पनि सहयोग राम्रै छ सर हजुर सबैले साथ सहयोग गर्नुभएको छ हजुर पनि अगाडि बढ्नु भएको भार छ हजुर सर विदेशमा रहँदै गर्दा कति घन्टा ड्युटी गर्नुहुन्थ्यो हजुर मैले आठ घन्टा बेसी गर्थेँ सर हजुर मैले तिन घन्टा या तिन घन्टा पाँच घन्टा गरिराख्थेँ सर विदेशमा दुःख भएको अनुभव पाउनुभयो कि यहाँ गर्दा चाहिँ कस्तो अनुभव पाउनुभयो विदेशमा त धेरै दुःख भयो नि सर अब धेरै गर्नुपर्ने अब ड्युटी अब बिरामी भए पनि ड्युटी दिनै पर्यो सर अर्का ठाउँमा भएपछि नेपालमा चाहिँ म अहिले एकदम सन्तुष्टि चाहिँ पनि छु सर हजुर हामी कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा चाहिँ रेडियो सुन्ने श्रोतालाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई रेडियो सुनेर साथ दिनुभएकोलाई उहाँहरूलाई धेरै धेरै धन्यवाद सर र यस्तो बोल्न पाउँदा धेरै खुसी पनि लाग्यो गर्व पनि लाग्यो फेरि फेरि बोल्न पाइयोस् त्यही न्यूज सर यो व्यस्त समयको बावजुद पर्ने समय, समय दिनुभयो यो समय सम्वादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हस् सर नमस्कार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 शून्य अडसठी चार फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ तिन रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधिमा रहने मित्र निराजन बगाले प्रति विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञपनी आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गल्को टेलिफिम एक सय दुई थोप्लो चार मेगा अर्ज नमस्कार